तपक गांव में तईक ठाई को आवाज सुंद सूचना समाचार अनोरंजन को साथी रेडियो टाइगर उन्ना सौ दशमलव दुई मेघा मुक्तक साहित्यको संरक्षण अनि सम्वर्धनको एउटा अभियान नवसर्जक अनि अग्रजहरूको साझा चौतारी साम्बिक मुक्तकीय सहयात्राको यो नयाँ अंकमा तपाईँलाई फेरि पनि स्वागत छ फरक फरक वसाईहरू बस्दै गर्दा आज फेरि पनि तपाईँको माझमा श्रेष्ठा अन्तरंग कुराकानीको साथमा उपस्थित भएका छौं र चिर नाम हो तपाईँले सुन्दै आइरहनु एक मुक्तकार साहित्यकार हुनुहुन्छ सा। र उहाँसँग रहेर हामी अन्तरंग कुराकानी गर्नेछौ सँगै भर्खरै मात्र उहाँको एक मुक्तक, मुक्तक सा सा संग्रह प्रकाशन भएको छ र त्यही मुक्त संग्रहको विषयमा पनि हामी चर्चा परिचर्चा गर्नेछौ हामी हुनुहुन्छ मुक्तकार र एक समग्र साहित्यकार नै पनि भन मैले रुसाए अन्जु सापकोटा अनु हुनुहुन्छ उहाँलाई स्वागत गर्छु स्वागत छ अनुजी धन्यवाद सन्चय हुनुहुन्छ एउटा मुक्तकार पेसाले स्वास्थ्य कस्तो हुँदैछ यात्रा रमाइलो चल्दैछ अब पेसामा आफ्नो लागि पनि लेख्दैछु अनि आफ्नो पेसा एकातिर छ आफ्नो रहर रुचि एकातिर रह छ पेसा सँगसँगै यो साहित्यको यात्रालाई अघि बढाउँदै गर्दा कतिको सहजता कतिको असहजता के हुँदोरहेछ सहजता असहजता भन्दा पनि आफूले समय मिलाउनु पर्ने हुन्छ होइन आफूले समय मिलाउन सक्यो भने असहजता भन्ने कुरै हुँदैन आफूले समय मिलाउन सक्नुपर्छ पारिवारिक अनि पेसाको कुरामा म एकैछिन पछि आउँछु विशेष आज हामी मुक्तकै विषयमा कुराकानी गर्छौं र मैले शुरूआतमै श्रोताहरूलाई जानकारी पनि गराए मुक्तक संग्रह प्रकाशनमा आएको छ यही मुक्त संग्रहका बारेमा पनि कुराकानी गर्छौ केही महिना अगाडि मात्रै तपाईँको मुक्तक संग्रह प्रकाशित भएको छ यो संग्रहमा कस्ता प्रकृतिका मुक्तहरू समावेश गरिएका छन् त्यही समाज समाज हो समाजमा घटेका घटनाहरू देशप्रेमी होइन अनि समाजमा घटेका घटनाहरूलाई समेटेर तयार पारिएको छ तपाईँको मुक्तको बारेमा त हामीले चर्चा परिचर्चा गरिरहनै पर्दैन हामीले वाचन गरिरहेका छौँ राखेँ मुक्त सुनौला यस्तै छ मौन बस्न बाध्य बनायो परिस्थिति यस्तै छ मौन बस्न बाध्य बनायो समयले नै सधैँ सधैँलाई साँच्न सिकायो न त कसैको आशा छ न त कसैको गुनासो <Glas £102> भगत जिन्दगीले एक्लै बाँच्न पाठ सिकायो भगत जिन्दगीले एक्लै बाँच्ने पाठ सिकायो परिस्थिति यस्तै छ मौन बस्न बाध्य बनायो समयले नै सधैँ सधैँलाई बाँच्न सिकायो समयले नै सधैँ सधैँलाई बाँच्न सिकायो परिस्थिति नै यस्तै छ मौन बस्न बाध्य सिकायो साँच्चै परिस्थितिले अनेक अनेक मोड्दाखेरि मौन बस्नु पनि त एउटा हतियारको रूपमा चाहिँ काम गर्छ नि धेरै साथीहरूलाई चाहिँ तपाईँले लेख्ने यो जुन नयाँ शैली छ सा, फिजडाल शैली कतिपय साथीहरूलाई त यो शैलीको बारेमा थाहा पनि नभएको हुन सक्छ फिजडाल शैलीमा लेख्ने मुक्तकारहरूको छोटो सूची छ त्यति धेरै सूची पनि छैन नेपालमा लेख्ने मुक्तकारहरूको त्यो छोटो सूचीमा अन्जु सापकोटाको नाम पनि आउँछ के भन्नुहुन्छ फिजराल शैली चाहिँ अब फिजराल चाहिँ सुरुमा भन्नुपर्दा चाहिँ एक फिज्राल र एक इरानी अनुवा अनुवादक हुन् होइन जुन चाहिँ अमिन खैयानको रचनालाई फिज्रालले अनुवाद गरेर रा विश्वमा राखिदिएका थिए त्यही फिज्रालको शैलीको प्रभाव नै भारतमा पनि पर्यो र नेपालमा फिजराल शैलीको मुक्तक लेखन सुरुवात गर्ने पहिलो व्यक्ति नेपालमा चाहिँ पुष्कर लोहनीले सुरुवात गरेका थिए त्यस्तै गरेर फिजरायलको लेखन शैली ले, नियमसँग चाहिँ एकदम पेजिलो हुन्छ पहिलो हरफले विषयलाई उठान गर्दछ दोस्रो हरफले समर्थन तेस्रो हरफले स्वतन्त्र र चौथो हरफले झट्का दिने काम गर्दछ र फिजरयालको लेखन नियमअनुसार चाहिँ चार लाइनमा प्रत्येक चौसठीवटा अक्षर हुन्छ <laughs> होइन सोह्र सोह्र अक्षर र तेस्रो लाइनमा चाहिँ स्पेस हल्का छोडेको हुनुपर्दछ र त्यसले चाहिँ त्यसरी चौसठीवटा अक्षर लेखिसकेपछि चाहिँ त्यसले पूर्णता पाउँछ त्यही नै हो र सुरुमा चाहिँ विष्णुबहादुर सिंहले चाहिँ नेपाल फिजराइड नेपालमा चाहिँ फिज नेपाल चा शैलीको कृति निकालेका थिए पुरुषमा भने मैलामा निकाल्ने चाहिँ पहिलो मैला नै मै हो फिजरयाल शैलीको मुक्थक सङ्ग्रह निकाल्ने पहिलो महिला भइरहँदा र तपाईँको यो सङ्ग्रह सार्वजनिक भएर बजारमा आइरहँदा कस्तो प्रतिक्रियाहरू पाइरहनु भएको छ कतिपयलाई अहिले चाहिँ अब फिजरयालको बारेमा थाहा नभएर पनि धेरैजनाले चाहिँ फिज्राल कसरी हो यो के हो कसरी लेख्छन् भनेर सोध्ने गर्नुहुन्छ तर पहिला पहिला त्यति एकदमै कम थियो भने अहिले चाहिँ लेख्दै आउनुभएको छ धेरैजनाले जस्तै कोलपुरबाट बाँके कोलपुरबाट शान्ति अधिकारी दिदीले लेख्नुहुन्छ अनि नुहाकोटबाट श्रीराम श्रेष्ठ त्यस्तै ते रामकृष्ण अम्मर पुष्कर लोहनी उहाँहरूले चाहिँ लेख्दै आउनुभएको छ देउती चा। दीर्घायु चाहिँ लेख्दै आउनु अहिले चाहिँ अलिकति बढी मात्रामा चाहिँ यसको चर्चा परिचर्चा चाहिँ चल्दै आइरहेछ तपाईँले लेख्ने मुक्तको शैलीमा रुवाई शैलीमा पनि हजुर यो फिजरायल शैलीमा चाहिँ कसरी आकर्षित हुनुभयो फिजराइल शैलीमा मलाई पनि सुरुमा त्यति थाहा थिएन <laughs> होइन अनि त्यसपछि दाईहरू लेख्ने दाइहरू श्रीराम दाईहरूले रामकृष्ण अमर दाईहरूले तिमीले फिजराइलमा लेख्न सिकन सोह्र सोह्र अक्षरमा मिलाइ मिलाउँदै जाऊ त्यसरी राम्रो हुन्छ होइन ठ्याक्क चार लाइनमा लेख्दाखेरि ठ्याक्क वर्गाकार होइन <laughs> त्यसरी मिल्छ लेख्दा पनि हेर्दा पनि चट्ट मिल्ने अनि बो वाचन गर्दाखेरि पनि त्यो शैली मिल्ने हुन्छ त्यसरी लेख भनेर उहाँहरूले चाहिँ मलाई भन्नुभएको हुनाले मैले चाहिँ अनि त्यसरी लेख्न उहाँले सिकाइदिनु भयो यसरी यसरी लेख भनेर सिकाइदिनु हुनाले चाहिँ मैले रुवाई शैलीमा फिजरायलीमा चाहिँ त्यसरी लेख्न सुरु गरेँ सुरुमा आजभोलि त यो फिजरायल शैली लेख्नेहरूले अन्जु सापकोटाको नाम लिएनन् भने सायद उनीहरूले लेख्ने त्यो साहित्य जुन छ अधुरो अपुरो नै रहन्छ पुष्कर लोहनीले चाहिँ नेपालमा फिस्टाल शैलीको गरे सुरुवात गरेको चाहिँ हामीले देख्न सक्छौँ सँगसँगै तपाईँहरूले पछ्याइरहनु भएको छ यो शैलीमा लेख्नका लागि सहजता कतिको हुन्छ जस्तो रुबाई शैलीमा त हामीले शब्दको संख्या गर्नु त पर्दैन यसमा सोह्र सोह्र शब्द जुन गर्नुपर्ने अवस्था छ कतिको सहजता हुन्छ लेख्न अब मिलाउँदाखेरि अलिकति गाह्रै हुन्छ सोह्रवटा अक्षर गनेर लेख्नु पर्ने हुन्छ यसमा चाहिँ होइन अब सबै कुरा अब मिलाउनु पर्ने हुन्छ क कहिले कहीँ लेख्दा लेख्दा अठार लेख उन्नाइस बिस हुन्छ त्यसलाई काटेर मिलाउँदाखेरि चाहिँ गाह्रै हुन्छ तर लेख्दै जाँदाखेरि त्यति गाह्रो हुँदैन बानी परिसकेपछि त गाह्रो हुँदो रहेनछ हामी तपाईँको दुईवटा मुक्तक सुन्या विलासा राख्छौँ यति बेला दुईवटा मुक्त सुनाउँछ मैले चाहिँ अधुरो सपना भन्दा बाहिरको भर्खर भर्खरै लेखेको मुक्तक नै सुनाउँछु है चारैतिर तिमीलाई नै खोज्दैछ यो आँखाले चारैतिर तिमीलाई नै खोज्दैछ यो आँखाले सयौंमा तिमी एकलाई रोज्दैछ यो आँखाले मन पराउ पराउने त हजार पनि पुगे होला मन पराउने त हजार पुगे होला मन पराउने त हजार पनि पुगे होला तै पनि कुरा चारैतिर तिमीलाई नै खोज्दैछौ आयौंमा तिमी एकलाई खोज्दैछौ आउँछ किन होला खोइ चारैतिर बलात्कार देख्छु जता हेर्यो त्यतैतिर नारीको चितकार देख्छु कहिले होला नि महिलाले निकास पाउने कहिले होला नि महिलाले निकास पाउने निर्मूल होला भन्यो त झन अहंकार देख्छु किन होला खोइ चारैतिर बलात्कार देख्छु जता त्यतैतिर नारीको चितकार देख्छु जता त्यतैतिर नारीको चितकार देख्छु तपाईँका मुक्त गरी समाजमा घट्ने घटनाहरूलाई प्रतिबिम्ब्रेक गर्नु भएको छ शब्दहरू तपाईँले लेख्ने मुक्तहरूमा चाहिँ कस्ता प्रकृतिका मुक्त लेख्नुहुन्छ प्रेम भावकै बढी छन् होइन छन बियोगान छन त पनि छन् संयोग पनि छन् यसमा त्यसपछि समाजमा घटेका घटनाहरू अब समय सान्दर्भिक कुराहरू नै बढी छ देशप्रेमी त्यो नै छ योभन्दा पहिलेको कुराकानीमा पनि तपाईँको मुक्तक लेखनी शुरूवातको बारेमा हामीले छोटो मिठो कुराकानी चाहिँ गरेका थियौँ केही कुराहरू यो प्रसंगहरू चाहिँ अहिले पनि उठाउन चाहे मैले मुक्तक लेख्न सुरु गर्दै गर्दा समाजले एउटा हुन्छ नि समाजले चाहिँ यो मुक्तक लेख्ने साहित्यकारहरूलाई चाहिँ अल्ला पन नाम पनि दिन्छ हजुर त्यो समस्या कतिको भोग्नुभयो अल्लाहले भन्दा पनि ए यो काम छैन यस्तो यो लेख्ने के लेखेको होला यस्तो भन्ने चाहिँ धेरै प्रतिक्रिया पाए मैले चाहिँ होइन फेसबुकहरूमा हाल्दाखेरि फेसबुकहरूमा अपलोड गर्दाखेरि पनि यस्तो पनि लेख्ने यस्तो पनि हाल्ने भन्ने कुराहरू धेरै आए पछि चाहिँ बिस्तारै लेख्दै जाँदाखेरि अब ती कुराहरू बिस्तारै हट्दै जाँदोरहेछन् मुक्त लेखेर पोस्ट गर्नुभयो अरूले पढे यो पढ्दै गर्दा एउटा प्रतिक्रिया आउँछ नि यो, यो तिम्रो वास्तविकता हो यो तपाईँको वास्तविकता हो यावद कुराहरू कतिको सुन्नुभयो कुरा धेरै सुने कसैले चाहिँ रियल्ली यसको जीवनमा घटेका घटनालाई समेटेर गराएको हो कि भन्ने कुराहरू पनि आयो होइन कसैले चाहिँ अब किन यो काम नपाएर धेरैजसो यो काम नपाएर लेखेको अपलोड गरेको हो टाइम पास को लागि भन्ने कुराहरू पनि आयो त्यस्तै कुराहरू धेरै प्रतिक्रिया धेरै आयो अब यो भन्दै गर्दा तपाईँलाई मैले सोधेँ मुक्तमा समावेश भएका शब्दहरू तपाईँको वास्तविकता नै हुन् होइन वास्तविकता मात्रै होइन मेरो आफ्नो एकदम व्यक्तिगत वास्तविकता मात्रै छैन होइन मेरो एउटा वास्तविकता मात्रै नभएर म जस्ता चेली म जस्ता नारीहरू धेरै समाजमा छन् ती नारीहरू पनि ती नारीहरूलाई पनि म जस्तै एउटा महिला हुन तिनीहरू पनि होइन तिनीहरूलाई म आफू बनेर म आफू ती नारीहरूलाई हेर्छु अनि म आफू बनेर मैले लेख्छु ले ले ले ले ले कि <laughs> त्यो भएको हुनाले यसले यसलाई आफू बनेर म आफू बनेर लेख्दाखेरि ले ले ले चाहिँ आफूलाई पढेर यसले लेखेकी हो कि भन्ने भान चाहिँ समाजका दिदी बहिनीहरू दाजुभाइहरूलाई त्यो पढ्दो रहेछ कि तपाईँले निकाल्नु भएको पुस्तक संग्रहको बारेमा चर्चा परिचर्चा गरौँ यति बेला कतिवटा मुक्त समावेश गर्नुभएको छ का लागि यो पुस्तक चाहिँ यदि कोही श्रोताहरूले मुक्त संग्रह आफ्नो साथमा लिन चाहनुभयो भने कहाँबाट उपलब्ध हुन सक्छ नुवाकोट साहित्यिक प्रतिष्ठानबाट नै प्राप्त हुन्छ र म आफैसँग सम्पर्क गर्नुपर्छ जानकारीहरू कार्यक्रमको अन्त्यमा दिँदै जानेछौँ ट साहित्यानुवाकोट साहित्युवाकोटबाट नै सुरु भएको हो पुष्कर लोहनी पनि सुरुमा चाहिँ उहाँ दाजु पनि नुवाकोटकै हो होइन उहाँ काठमाडौँको बासिन्दा भए पनि उहाँको जन्म चाहिँ नुवाकोट नै हो सबै फिजराल लेख्ने जति पनि हुनुहुन्छ सबै नुवाकोटकै हुनुहुन्छ भनेपछि नुवाकोट साहित्यले चाहिँ एउटा अभियान सुरु गर्दै गर्दा तपाईँको पुस्तक पनि त्यसमा चाहिँ समावेश भएको महसुस कस्तो हुँदो रहेछ एउटा त्यो अभियानमा एउटा इँटा ठप्ने काम गर्नु भएको छ एकदम खुसी लाग्छ होइन अझै पनि म पूर्णता मैले पाएको छैन अझै पनि म पूर्ण भइसकेको छैन म लेख्दैछु मेरो भखर सुरुवात हो यसलाई चाहिँ मैले एकदम म पूर्ण भइसकेको छु भन्दिनँ मैले अझै पनि धेरै गर्नु छ अझै पनि लेख्नु छ दाजुहरूको धेरै हौसला पाछु धेरै माया ममता पाछु मैले नुवाकोटबाट उहाँहरूले मलाई धेरै अझै पनि धेरै लेख्नुपर्छ धेरै गर्नुपर्छ तिमीले भन्ने हौसला दिनुहुन्छ त्यो हुनाले मैले अझै पनि गर्नुपर्छ म अझै पनि मैले छिट्टै नै अझै पनि म एक डेढ वर्षभित्रमा मैले अर्को किताब एकदमै निकाल्छु भन्ने मैले राखेको छु सङ्ख्यात्मक रूपमा भनेको अब कि बुकमा किताबमा निकालेको त एक सय बयासीवटा भइहाल्यो हो, होइन त्योभन्दा बाहेक एक अब अहिले चाहिँ नयाँ अब मैले असार पन्ध्र गते चाहिँ मेरो विमोचन भएको हो अधुरो सपना त्योभन्दा पछाडि चाहिँ म त्यही साठी सत्तरीवटा भयो होला यो दिनमा दिनमा अब कुनै दिन भएको बेलामा चार पाँचवटा पनि लेखिहालिन्छ कुनै दिन लेखिँदैन औकातको सिमा औकातको सीमा नाग्नेलाई संगा, सामना गर्नेले चुनौतीको संहारसँग सामना गर्नेले देखासिखी जाई लाग्नेलाई के नै भन्नु छ र औकातको सीमा नाग्नेलाई के नै भन्नु छ र समयदेखि भाग्नेलाई के नहीं भन्नु समय के नहीं भन्नु देख भाग्लाई तर मुक्त सुन का मैं लोभ बेला हस् धन्यवाद गुम्सिएका बातहरू तिम्रै सामु बोलिदिए गुम्सिएका बातहरू तिम्रै सामु बोलिदिए मनभित्रका मात त तिम्रै सामु पोखिदिए बुझेर बुझ पचाउँछौ तिमीले खोइकिन बुझेर बुझ पचाउँछौ तिमीले खोइकिन तै पनि मनका भाव तिम्रै सामु खोलिदिए गुम्सिएका बातहरू तिम्रै सामु बोलिदिए मनभित्रका मात त तिम्रै सामु पोखिदिए मनभित्रका मात त तिम्रै सामु पोखिदिए यी मुक्तकहरू सुन्दै गर्दा हामीले एउटा यथार्थता महसुस गरिरहेका छौं आधुनिक श्रोताहरू मुक्तक साहित्यको संरक्षण अनि सम्वर्धनको एउटा अभियान नवसर्जक अनि अग्रजहरूको साझा चौतारी सम्वयिक मुक्तकीय सह यात्राको यो नयाँ श्रृंखलामा हामी आज सर्जकसंग रहेर अन्तरंग कुराकानी गरिरहेका छौं र भर्खरै मात्र बजारमा आएको मुक्तक संग्रह अधुरो सपनाको विषयमा पनि हामीले कुराकानी गरिरहेका छौँ तपाईँ यति बेला हामीलाई बर्दिया श्वासका क्षेत्रहरूमा रेडियो टाइगर उनासल दुई प्रत्यक्ष रूपमा सुन्दै हुनुहुन्छ भने इन्टरनेट वेबसाइटमा डब्ल्यू टाइगर खबर डट कम सँगै हाम्रो पात्र र विभिन्न अनलाइनहरूबाट केही साथ सुनिरहनु भएको छ र यो कुराकानीलाई हामी अगाडि बढ़ाउने प्रयास गरिरहेका छौँ र हामी फिसाल शैली भन्दा केही फरक प्रसंगमा जान्छौँ यति रुबाई शैलीमा पनि लेख्नुहुन्छ मुक्तक लेख्न शुरू गर्नुभएको कति समय भयो मुक्त लेख्न सुरु गरेको त भयो तेह्र चौध वर्ष जति तेह्र वर्षको यो साधना सँगसँगै अहिले तपाईँलाई नचिन्ने व्यक्तिहरूको सूची तयार गर्दा केही थोरै नै नाम मात्रै आउँछ होला जो साहित्यप्रति रुचि राख्नुहुन्छ रुबाई शैलीमा लेख्न सुरुवात गर्दै गर्दा तपाईँलाई सुरुमा मुक्तक लेख्न सिकाउने व्यक्ति को हुनुहुन्छ मैले नाम लिनु पर्दाखेरि चाहिँ श्रीराम श्रेष्ठ नुवाकोटबाट श्रीराम दाईलाई नै लिन्छु कतिको सहज हुँदो रहेछ सुरुवातमा साहित्यतर्फ अघि बढ्दै गर्दा रुचि त सबैलाई नै हुन्छ र रुचि राख्ने सबैले लेख्न सक्छन् भन्ने पनि हुँदैन शब्दलाई खेलाउन सक्नु पनि आफैमा एउटा कला हो कतिको सहज महसुस गर्नुभयो सुरुवाती दिनहरूमा सुरुवाती दिनभरिहरूमा अरूले लेख्दाखेरि अरूले लेखेको हेर्थेँ पढ्थेँ अनि त्यसपछि यसो आफूले यसो कोर्न खोज्यो अब त्यो गाह्रो त भइहाल्ने शब्दहरू चयन गर्दाखेरि चाहिँ गाह्रो हुने होइन मिलाउन खोज्दाखेरि अब काफीहरू मिलाउनु पर्यो गाह्रो हुने त्यसपछि चाहिँ पछि पछि भएपछि त बानी पर्दै आउँदा त खासै गाह्रो त्यति लागेन पछि पहिला सुरु सुरुमा त अलिकति गाह्रो नै हुने यता चाहिँ मुक्थकलाई गजलको दुई सेरमा पनि त्यसलाई त मैले गजलबाट गजल बिग्रेमा मुक्तक लेखेँ त्यो मैले मान्दिनँ त्यसलाई त होइन अब गजलको पनि आफ्नै फरक तरिका हुन्छ लेख्नेहरू मुक्तक आफ्नै छुट्टै हुन्छ गजल बिग्रँदैमा गजल लेखेर बिग्रँदैमा मुक्तक भयो भन्नु चाहिँ त्यो मैले मान्दिनँ त्यसलाई चाहिँ अब म चाहिँ गजल लेखेर मुक्तकमा आएको होइन होइन मैले गजलमा मलाई त्यति थाहा छैन गजल लेखन शैलीमा मलाई थाहा नभएको हुनाले चाहिँ म गजलतिर चाहिँ त्यति मलाई थाहा छैन त्यो हुनाले चाहिँ गजल बिग्रदैमा मुक्तक हुन्छ भन्ने कुरा चाहिँ मलाई था चाहिँ थाहा छैन कि भनेपछि गजल र मोक्तकलाई चाहिँ फरक फरक विधाको रूपमा सबैले लिनुपर्छ भन्ने मान्यता तपाईँको हजुर एउटा अर्को मोक्तक नै सुन्ने रुचि राखेँ मैले हस् धन्यवाद मन चञ्चल भएर होला रमाउन खोज्छ मन चञ्चल भएर होला रमाउन खोज्छ जहाँ प्यार हुन्छ अनि त्यहीँ हराउन खोज्छ जे छ त्यसमै सन्तुष्टि हुनुपर्छ भने पनि जे छ त्यसमै सन्तुष्टि हुनुपर्छ भने पनि मान्दैन त यो मन धेरै नै कमाउन खोज्छ मन चञ्चल भएर होला रमाउन खोज्छ जहाँ प्यार हुन्छ अनि त्यही हराउन खोज्छ जहाँ प्यार हुन्छ अर्को मुक्तक आज यो मेरो देश बिस्तारै बिस्तारै थाक्दैछ आज यो मेरो देश कलङ्कितले नेपाली आमाको छाती चर्काए कलङ्कित आमाले कलङ्कित नेपालीले आमाको छाती चर्काए बेथा बोकी पाक्दैछ आज यो मेरो देश बाध्यताले लाज ढाँदैछ आज यो मेरो देश बिस्तारै बिस्तारै थाक्दैछ आज यो मेरो देश बिस्तारै बिस्तारै आज यो मेरो देश धन्यवाद तपाईँको यो मुक्त संग्रह अधुर सपनाको पेज नम्बर पाँचमा श्री राम श्रेष्ठले केही कुराहरू लेख्नु भएको छ अधुरो सपनालाई निहाल्दा भनेर यसमा गीत गजलहरू पनि लेख्नुहुन्छ टबाट बर्दियासम्म आइपुग्दा अनुभवहरू मुक्तको यात्रामा नुवाकोटबाट चाहिँ हामी म चाहिँ छप्पन्न सालमा पढ्न भनेर नै मेरो दादाले मलाई लिएर आउनुभएको होइन म सानै थिएँ म सात कक्षामा पढ्थेँ त्यति बेला अनि लिएर आउनुभयो यतैतिर पढियो अब अनि त्यसपछि स्कुल यतै पढियो एसएलसी पनि मैले ढोडरी बर्दिया ढोडरीबाट दिएँ अनि त्यसपछि स्कुलका कार्यक्रमहरूमा पनि म भाग चाहिँ लिन्थेँ स्कुलका कार्यक्रमहरूमा नै कविताहरू धेरै जसो चाहिँ म वाद विवाद चाहिँ भाग लिन्थेँ त्यति बेला नै कविताहरू लेख्थेँ कविताहरू लेख ताहर, लेख्दाखेरि पत्रिकाहरूमा पनि छापिन्थ्यो मेरो तपाईँको पहिलो कविता सङ्ग्रह पनि प्रकाशन भइसकेको छ पहिलो कविता मेरो बर्दिया टाइम्स त्यति एउटा पत्रिका निक्लिन्थ्यो साप तारिक मेरो छापिएको थियो एउटा नौ कक्षामा झन्डै झन्डै कति वर्ष भयो होला सत्र अठार वर्ष भयो होला यही पाँच नम्बर पेजमा चाहिँ भूमिका लेख्दै गर्दा श्री राम श्रेष्ठले लेख्नु भएको छ स्वास्थ्य सेवामा लाग्दै गर्दा सिन्चित समयमा कविता काव्यमा आफ्नो समाजमा देखेका बोगेका र सुनेका विषयलाई समेटेरका लागि देखेका भोगेका कुराहरूलाई समेट्दाखेरि भोगे समेट अब त्यति साह्रै गाह्रो हुन्न त्यही शब्दहरू चयन गर्दाखेरि मात्रै गाह्रो हुने हो होइन <स क्यालागाँ> आफूले मिलाउँदाखेरि मात्रै गाह्रो हुने हो अब भोगिरहेका देखिरहेका कुराहरूलाई लेख्दा त खासै गाह्रो हुँदैन फिजुराल शैलीलाई कसरी निहाल्नुहुन्छ नजिकबाट निहाल्नु पर्यो भने फिजुराल शैली अब लेख्नलाई खासै त्यस्तो गाह्रो हुने त होइन होइन तर राम्रो एकदमै भर्खर सुरुवाती हो फिज्राल शैली तर यसको फिजराल शैलीमा एउटा पत्रिका पनि प्रकाशन भइसकेको छ हुँदैछ uh -huh. यो चाहिँ फिज्राल शैलीमा लेखन शैली चाहिँ एकदमै राम्रो लाग्छ अब मलाई चाहिँ होइन आफूले अब आफूले किताबै निकालिसकेपछि नराम्रो लाग्ने भन्ने कुरा त हुँदै हुँदैन हुँ हुँ हुँ, मलाई राम्रो लाग्यो भनेर भन्दैमा सबैलाई राम्रो रा लाग्छ रा भन्ने रा त हुँदैन हुँ। तर हेर्दाखेरि जे होस् रु फिज्राइल रुवाई शैलीमा अरू मुक्तकहरू अरू दु� लेखाइ शैली भन्दा यो चाहिँ अलिक पृथक छ कि जस्तो लाग्छ मलाई चाहिँ उमर खैयामको रचनालाई फिजरायलले अनुवाद गरेर विश्व सामु राखेपछि नै फिजरायल शैलीको प्रचलन आएको भन्ने मान्ने गरिन्छ नेपालमा फिजरा फिजराल शैली भन्नाले सोह्र सोह्र अक्षरमा गनिएको हुन्छ होइन रुवाई शैली भनेको चाहिँ अब जतिवटा अक्षर मात्रै गर्ने हुन्छ त्यसमा सोह्रवटा भन्ने हुँदैन कि सोह्रवटा नै भन्ने हुँदैन त्यसमा चाहिँ एघारवटा नै हुन सक्छ बाह्रवटा नै हुन सक्छ तेह्रवटा नै हुन सक्छ त्यसमा चाहिँ सोह्रवटा हुँदैन तपाईँको मुक्त संग्रह मेरो अधुरो सपना मुक्त संग्रहको सताइस नम्बर फेजमा तेह्रको मुक्त गर्न लागि मानव रूपी जीवन पातलो थाली बनायो सबैको सामु मायाको भाव देखेर के गर्नु सबैको सामु मायाको भाव देखेर के गर्नु पैसाले नै सबैलाई पृथ्वीमानव रूपी जीवन पातको थाली बनायो सबैको सामु मायाको भाव देखेर के गर्नु आफ्नैले नै मलाई जोत्ने यहाँ आफ्नैले नै मलाई जोत्ने यहाँ थाली बनायो र समग्र मुक्त वाचन गर्दै गर्दा सुन्दै गर्दा हामीले केही विशेष महसुस गरिरहेका छौँ र एउटा अर्को मुक्तक पनि मैले देखिरहेको छु र सायद सम्भवत तपाईँको यो तेह्र नम्बरको मुक्त भाषणमा मैले न्याय गरिनँ कि भने चाहिँ महसुस गर्दै गर्दा एउटा अर्को मुक्त भाषण गर्ने अनुमति मागेँ मैले अन्जोसीसँग सजाएका इच्छाहरू पैतलाले दबाएर सजाएका सजाएका इच्छाहरू पैतालाले दबाएर भोकको महसुस भए पनि भोक मेटाएर तडपिन्छु मेरा आत्मीय लालाबाला सम्झिएर तड्पिन्छु तड्पिन्छु मेरा आत्मीय लालाबाला सम्झिएर सजाएका इच्छाहरू पैतलाले दबाएर भोकको महसुस भए पनि भोक मेटाएर तडपिन्छु मेरा आत्मीय लालाबाला सम्झिएर पल पलमा अश्रुधारा नदिजे बगाएर म तपाईँलाई यही मुक्तकै बारेमा सोधेँ यो मुक्तक लेख्दै गर्दाको परिस्थिति सम्झिन सक्नुहुन्छ मुक्तक अब लेख्दै गर्दाको परिस्थिति नै भनेर तपाईँ मुक्तक जुन मैले भाषण गरेँ यो मुक्तकमा चाहिँ आफ्ना सन्तानहरूलाई सम्झिएर एउटा आमाले आँसु खसाल्ने कुराहरू थिए त्यो महसुस यदि भन्न मिल्छ भने संसदमा केही सुन्न चाह्यो हामीले व्यक्तिगत कुराकानीहरू पनि जस्तो तपाईँको पारिवारिक अवस्थाहरूको बारेमा परिवारबाट कतिको सहयोग प्राप्त थियो मुक्तक लेख्नको लागि मैले पारिवारिक चाहिँ मलाई सहयोग छैन होइन मुक्तक लेख्नलाई म चाहिँ एकल मैला हुँ होइन एकल मैला मैले मेरो छोराछोरीलाई चाहिँ छोडेर बस्नु पर्दाको पीडा यस मुक्तकमा देखिएको छ म चाहिँ एक्लै बस्नु पर्दाको पीडा एउटा मैलाले एउटा आमाले एउटा बच्चालाई छोडेर बस्नुको बस्नु पर्दाको पीडा कस्तो हुन्छ भनेर चाहिँ त्यसमा दर्शाइएको छ मैले पनि जब एउटा खाना खाने बेला भयो होइन एउटा आफ्ना बच्चाहरूप्रति एउटा कर्तव्य हुन्छ दायित्व हुन्छ त्यसलाई चाहिँ कुल्चिएर त्यसलाई पछाडि पारेर बस्नु पर्दाको पीडा नै त्यसमा झल्काइएको छ मैले चाहिँ एकदमै मेरो नितान्त व्यक्तिगत कुरालाई नै लिएर त्यो मुक्तकमा चाहिँ मेरो व्यक्तिगत कुरा नै झल्काइएको छ हामी बर्दियातर्फ मोड्यौँ बेला नुवाकोबाट बर्दियामा आएर बसोबास गर्नुभएको पनि केही समय बितिसकेको छ झन्डै झन्टी कति वर्ष गर्नुभयो बसाइस अठार उन्नाइस वर्ष बित्दै गर्दा बर्दियाको मुक्तको यो अवस्थालाई कसरी निहालिरहनु भएको छ बर्दियामा मैले खासै त्यति धेरै खै साथीहरू चिन्जान नभएर हो कि बर्दियामा मैले त्यति धेरै घनिष्ठता मैले मान साथीहरू पनि धेरै पाइनँ र मुक्तक यो साहित्यिक यात्रामा पनि बर्दियाबाट धेरै सहयोग चाहिँ पाइनँ मैले होइन मैले चाहिँ अब कन्ट्याक्ट गर्न चाहिँ धेरै साथीहरूसँग नै खोजेको अब कार्यक्रम पनि त्यति खासै भएको जस्तो लागेन मलाई चाहिँ म त्यति चाहिँ लागेन कि मलाई साहित्यिक यात्रामा बर्दियाबाट चाहिँ हेर्नु पर्दाखेरि जति पनि पाएँ सहयोगहरू पाएँ मैले बाहिरबाट नै पाएँ जस्तै चितवनबाट पल्लभबाट पनि मैले एकदम सहयोग पाएँ होइन पल्लब साहित्य प्रतिष्ठानबाट नुवाकोट साहित्य प्रतिष्ठानबाट त भइहाल्यो अब पाइहाले अवस्था यो भइरहँदा एकदम सक्छौ त्यही त अब एउटाले मात्रै गरेर हुने कुरो त होइन होइन सबै एकजुट भएर सबैजनाले चाहिँ सहमति भएर चाहिँ जानु चाहिँ पर्छ सक्छौँ नगर्ने नसक्ने भन्ने कुरा त हुँदै हुँदैन एउटा मुक्तक नै सुन होला यति बेला र मुक्तक सुनिसकेपछि फेरि हामी प्रसङ्गमा जोडिन्छौँ किन दोष दिन्छ मान्छेले आफ्नै किन दोष दिन्छ मान्छेले आफ्नै तकदिरलाई उल्टा कुरा गरेर बाध्य बाधेऊ भन्छ जन्जिरलाई उल्टो कुरा गरेर बाँधेऊ भन्छ जन्जिरलाई गर्नु छैन काम त अनि गर्नु छैन भरोसा गर्नु छैन काम त अनि गर्नु छैन भरोसा ढुङ्गाको के काम रे दोष दिन्छ मन्दिरलाई दोष दिन्छ किन दोष दिन्छ मान्छेले आफ्नै तकदिरलाई उल्टो कुरा गरेर बाँधेउ भन्छ जन्जिरलाई उल्टो कुरा गरेर बाँधेउ भन्छ जन्जिरलाई धन्यवाद तपाईँको मुक्तक संग्रहको पन्ध्र नम्बर पेजमा शीतल थापा गुमान सिंहजीले एउटा शुभकामना लेख्दै गर्दा भन्नुभएको छ अधुरो सपना मुक्तक विधाको फिजराल शैलीको सफल सल्ले शल्यक्रिया गरेको देखिन्छ भनेर कसरी बयान गर्नुहुन्छ <sansky> नाम को नाम सुन्नु भइरहेको छ श्रोताहरूले मुक्त संग्रहको नाम सुन्दै गर्दा र यो शैलीको बारेमा सुन्दै गर्दा कौतुहलता धेरै साथीहरूलाई पैदा भइरहेको छ उहाँहरूको त्यो कौतुहलतालाई कसरी हटाउने संग्रहको बारेमा कोही श्रोताहरूले पढ्नको लागि के कारणले पढ्नै पर्छ भन्ने छ बुदागत रूपमा केही छन् भने त्यस्तो अब भर्खर भर्खर निस्केको फिजराल शैली होइन एउटा होइन फिज्राल शैलीमा भर्खर जन्मेको एउटा मुक्तक सङ्ग्रह हो यसबाट पनि धेरै कुराहरू फिज्रालको बारेमा धेरै कुराहरू सिक्न सकिन्छ त्यो हुनाले चाहिँ अब भर्खरै जन्मेका कुराहरू भर्खरै उम्रेका कुराहरू सिक्न सक्ने हुनाले पनि यो पढ्न यो यसको बारेमा चा। जान्न सक्नुहुनेछ जान्न चाहिँ एकदमै आवश्यक छ चा। जस्तो चाहिँ मलाई लाग्छ चा केही इच्छुक हुनुहुन्छ भने अब यसलाई चाहिँ मुक्तक अधुरो सपना जुन मैले चाहिँ अधुरो सपना नाम दिएको छु मुक्तक संग्रहमा यसमा चाहिँ एउटा सबैतिर सबै कुराहरूलाई समेटेर फिजरालकै रूपमा फिज्रालकै शैलीमा शैली दिएर लेखिएको मुक्तक सङ्ग्रह हो यो सङ्ग्रह चाहिँ यहाँहरूले पढेर केही कुरा सिक्न पनि सक्नुहुनेछ मुक्तक फिजरालको बारेमा यहाँहरूले सिक्न चाहनुहुन्छ भने पनि सिक्न पनि सक्नुहुनेछ त्यही नै हो हुन्छ हामी एउटा अर्को मुक्तक नै सुन्ने रुचि राख्छौँ सु। र कार्यक्रममा मुक्तक थोरै वाचन गरेर धेरै बोल्यौँ भने श्रोताहरू रिसाउनु पनि हुन्छ त्यसैले मुक्त नै सुन्न धन्यवाद तिम्रो मिठो साथ पाउने रहर हुँदा पनि तिम्रो मिठो साथ पाउने रहर हुँदा पनि जिउने यो यात्रामा धाउने रहर हुँदा पनि घाती भनी नबन्नु है प्यारामा दाग लाग्ला घाती भनी नबन्नु है प्यारामा दाग लाग्ला तिम्रो त्यो धडकनमा तिम्रो मिठो साथ पाउने रहर हुँदा पनि यात्रामा धाउने रहर हुँदा पनि जिउने यो यात्रामा धाउने रहर हुँदा पनि म वाचन गर्न गइरहेको छु जिन्दगीको सवालियो जिएपछि थाहा पाएँ साँच्चै जिन्दगीको घटनाहरू चाहिँ जिएपछि नै थाहा हुन्छ कसैलाई नपरि त नभगे कसले थाहा पाउँछ अरे जिन्दगीको सवालियो था, था जिन्दगी जिएपछि थाहा पाएँ बिस पिउँदाको पीडा पिएपछि थाहा पाएँ अहो अहो धेरै नै कठोर रहेछ तिम्रो त्यो मन जिन्दगीको सवालियो जिएपछि थाहा पाएँ बिस पिउँदाको पीडा थाहा पाएँ अहो धेरै नै कठोर रहेछ तिम्रो त्यो मन दुनियाँ मतलबी रहेछ अहिले थाहा पाए दुनियाँ मतलबी रहेछ अहिले थाहा पाए साँच्चै दुनियाँ कति मतलबी छ जस्तो लाग्छ दुनियाँ त एकदमै मतलबी छ स्वार्थी दुनियाँ नै स्वार्थी अब यो संसार नै एकदमै स्वार्थी अहमता घमण्ड सबै त्यसमा नै अल्झिएको छ संसार नै हुन त स्वार्थमा अडिएको संसारै पनि भनिरहेका हुन्छौँ हामीले तपाईँका मुक्तहरू हामी भाषण गरिरहेका छौँ सुनि पनि रहेका छौँ हामी लगभग लग लगभग लग लग लग, कार्यक्रमको अन्त्यतिर पनि छौँ तपाईँको रुचिहरूतर्फ पनि लाग्यौँ साहित्यबाहेक तपाईँका रुचिका क्षेत्रहरू के के छन् मलाई चाहिँ गीत सु गीतहरू सुन्न मनपर्छ होइन अब गाउन चाहिँ आउँदैन सुन्न चाहिँ एकदम मनपर्छ चा, अब लेखनमै बढी मेरो एकदमै पहिलादेखि रुचि भने चाहिँ पत्रकारितामा थियो म त्यसमा जान सकिनँ म स्वास्थ्य पेसामा लागेँ पत्रकारिता चाहिँ मलाई एकदमै मनपर्ने पेसा हो गीत सङ्गीत सुन्न मनपर्छ भन्नुभयो म तपाईँलाई सोधेँ कस्तो प्रकृतिका गीतहरूले सङ्केत गर्नुभएको छ म तपाईँलाई सोध्छु कुन गीत हामी बजाउँछौँ अन्त्यमा मलाई मनपर्ने गीत एउटा एउटा गीत छ नि हुन्छ रामबहादुर भेटिसकेको जानकारी गराउनु भएको छ हामी अन्तिममा बजाउने नै छौँ र स्वास्थ्य क्षेत्रमा प्रवेश गर्नुभएको कति भयो एघार वर्ष भयो भनेपछि त मुक्तकको यात्रा र यो स्वास्थ्य क्षेत्रको यात्रा पनि लामै तय गरिसक्नु मुक्तक लेखनलाई कहिलेसम्म अघि बढाउँछु भन्ने सोच्नु भएको छ म जहिलेसम्म सक्छु होइन जहिलेसम्म मैले लेख्न सक्छु तैलेसम्म मैले निरन्तरता दिनेछु मैले यो प्रश्न सोध्न नहुने पनि हुन सक्थ्यो तर मैले सोधेँ के सन्तुष्ट मैले सन्तुष्टि भन्नाले अब मान्छे कहिले पनि सन्तुष्टि त कहिले पनि हुन सक्दैन केही कुराले पनि सन्तुष्टि हुन सक्दैन मान्छे अलिकति अगाडि बढ्यो भने त्योभन्दा अगाडि जाउँ त्योभन्दा अझै अगाडि जाउँ अझै प्रगति गरौं भन्ने मान्छेको धारणा हुन्छ होइन अब त्यही हो मान्छेले जति छ जे छ त्यसमै सन्तुष्टि राख्नुपर्छ भने पनि मान्छे सन्तुष्टि चाहिँ कहिले पनि हुन सक्दैन मैले पनि जति छ त्यसमै सन्तुष्टि राख्छु म भने पनि म पनि सन्तुष्टि बढ्न सक्दिनँ होइन अझै अगाडि बढौँ अझै अगाडि बढौँ अझै प्रगति गरौँ भन्ने मेरो पनि धारणा हुन्छ त्यही अनुसारले मैले पनि अब जति सन्तुष्टि हुनुपर्ने त्यति सन्तुष्टि त म पनि हुन सक्दिनँ म पनि भएको छैन नुवाकोटमा जन्मिएर बर्दियालाई कार्यथलो बनाइरहनु भएको छ र साहित्यमा अघि बढ्दै गर्दा यो समयसम्म नुवाकोट साहित्य सम्मान पनि प्राप्त गरिसक्नु भएको छ यो पललाई कसरी साहित्य लेखेर सम्मान पाउनु पनि एउटा आफैमा खुसीको कुरा हो सम्मान पाउँदाखेरि त अब त्यो त एकदमै ठूलो मैले नसोचेको कुरा होइन मैले सम्मान पाउँछु मैले सम्मान पाउने जति मैले लेखिसकेका छु भन्ने मलाई त्यो लागेकै थिएन होइन मैले सम्मान पाउने जति लेखिसकेछु सामान जब मलाई चाहिँ फोन आयो तपाईँलाई यसरी सम्मान दिनलाई यसरी छ राखिएको छ तपाईँको नाम भनेर जब नुवाकोटबाट फोन आयो त्यति मलाई यति खुसी लाग्यो ओहो म पनि सम्मान पाउने भइसकेछु र भन्ने जस्तो फिल भयो होइन त्यसपछि चाहिँ एकदम खुसी लाग्यो अब त्यही हो तपाईँको संलग्नताका कुराहरू गरौँ कुन कुन साहित्यिक प्रतिष्ठानहरू म चाहिँ पल्लभ साहित्य प्रतिष्ठान एउटा mm -hmm. होइन अनि त्यसपछि नुवाकोट साहित्य प्रतिष्ठान एउटा अनि mm -hmm. त्यसपछि चाहिँ अक्षमार्ग पत्रिका पनौतीमा छु त्यसपछि त्रैमासिक पत्रिका महामण्डलमा छु त्यति नै हो हुन्छ हामी कार्यक्रम लगभग अन्त्यतिर पनि छौँ यो कुराकानीलाई चाहिँ भिट मार्ने समय सकेको संकेत मैले प्राप्त गरेको छु र अन्त्यमा जो जति पनि साहित्यमा रुचि राख्नुहुन्छ मुक्त लेख्न लेख्दै जानुस् होइन जति लेख्नुहुन्छ त्यति नै आउने कुरा हो नलेखेर त्यतिकै बस्यो भनेदेखि कहिले पनि अघि बढ्न सकिन्न लेख्दै जानुस् सिक्दै जानुस् अझै अघि बढ्नुहोस् लेख्नलाई जति पनि लेख्नलाई रुचि राख्नुभएको छ जति पनि साहित्यमा रुचि राख्नुभएको आदरणीय श्रोताहरू हुनुहुन्छ <laughs> उहाँहरूलाई चाहिँ अझै पनि अगाडि बढ्नुहोस् मेरो धेरै धेरै शुभकामना भन्न चाहन्छु म र कसैले कोही श्रोताले तपाईँसँग सम्पर्क गर्न चाहनुभयो भने तपाईँलाई सम्पर्क गर्ने माध्यम के हुनसक्छ मेरो फेसबुकमा चाहिँ अन्जु सापकोटा अनु छ होइन एनजेयु अन्जु सापकोटा स्पेस अन्जु सापकोटा पोखरेल छ याहो डट कम छ होइन अनि त्यसपछि अन्ठानब्बे मेरो फोन नम्बर छ त्यही नै हो हुन्छ तपाईँको मुक्त संग्रह बजारमा आएको छ र यो बजारमा आएसँगै यसको प्रतिक्रियाहरू प्राप्त गरिरहनु भएको छ र तपाईँलाई मुक्तक लेखनी यात्रामा पनि अझै सफलताको शुभकामना भन्न चाह्यौँ र धन्यवाद निकै व्यस्तताको बावजुद पनि समय हामीले उपलब्ध गराइदिनु भएको छ त्यसका लागि विशेष धन्यवाद धन्यवाद यस कार्यक्रम सुनेर बसिरहनुभएका आदरणीय श्रोताहरूलाई पनि धेरै धेरै धन्यवाद साथै मलाई यस स्टुडियोसम्म निम्ति आएर आफ्ना मनमा लागेका तिथामिथा कुराहरू सुनाउने मौका दिनुभएकोमा यहाँ यस एफएमप्रति पनि धेरै धेरै धन्यवाद र यस एफएमप्रति अझै प्रगति उन्नति होस् भन्ने शुभकामनासहित विधा हुन्छ मुक्तक साहित्यको संरक्षण अनि सम्वर्धनको एउटा अभियान नवसर्जक अनि अग्रजरको साझा चौतारी समय सहयात्राको हामी लगभग अन्त्यतिर पनि छौँ अन्जु साप कटाउनु सङ्घको कुराकानीलाई हामीले विश्राम गरिसकेका छौँ र अधुरो सपना मुक्तक संग्रह जो तपाई मुक्तक लेख्न सिकिरहनु भएको छ मुक्तक लेखिरहनु भएको छ र अझ विशेषतः फिजराल शैलीका मुक्तकहरू लेख्नका लागि रुचि राख्ने साथीहरूका लागि एउटा कोशी साबित हुनेछ यो विश्वास हामीले लिइरहेका छौँ र यतिसम्म हामीलाई सुनेर साथ दिनुभयो हामी सँगै रहनुभयो यो रात्रि समय आफ्नो निधरीलाई अलिकति पर राख्नुभयो गन्थन मन्थन गऱ्यौं कस्तो लाग्यो कुन्नी सल्लाह सुझाव अनि प्रतिक्रिया सदैव जस्तै दिनुहुनेछ यो अपेक्षा मनभरि संगालिरहेका छौं सल्लाह सुझाव अनि प्रतिक्रियाका लागि शून्य चौरासी हो हाम्रो स्टुडियोको नम्बर र तपाईँ व्यक्तिगत रूपमा मलाई फेसबुकमा सौगात श्रेष्ठ भनेर खोज्नुभयो भने पनि हामी भेटिनेछौँ र आफ्ना सल्लाह सुझाव अनि प्रतिक्रिया दिन सक्नुहुन्छ सँगै कार्यक्रमलाई डाउनलोड गरेर सुन्नका लागि तपाईँ टाइगर खबर डट कम वा श्रेष्ठ सौगा गएर डाउनलोड गरेर सुन्न सक्नुहुन्छ यही ही क्रका संग बसाईवाट तप मौगा श्रेष्ठ बिदाओं तैयारी करविधि संयोजन में सात द्ने मित्र मित्रद्वय राम बहादुर अोक्संग विशेष आभार करते अर्ता अर्क श्रृंखला अर्क नया बसई का साथ में उपस्थित शुभरात्रि आगो था आगोपिया बचने बस मेरो कथा छा जनेच बी गई खाती भरीता आजै देखाहरु बगल हो संभावना आशा कुछ आए आशा कुछ आए आगोपिए बचने पी बस में रो क छा bhare raja sa ko gopi